हर दिन बिहान एगार बजे अर्पण खबर पशे नी हम इंजोय कर Jo samay ho just for enjoy ko just for enjoy ko just for enjoy ko नमस्ते इन वेलकम इन वेलकम दिस, दिस फर प्रोग्राम आजको ब्रान्डिसोडमा तपाईँ हामी प्रेजेन्ट भइसकेका छौँ अनि दुईजना साथी ग्रेट आजको आफ्नो छिसठी तिन सय बत्तीस अनि सुना छ पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो खुल्ला र हामीलाई सुनिरहनु भएको छ लाइभ ट्युन अन गरेर वान अफ द बेस्ट एन्ड वान अफ द रकिङ रेडियो स्टेसन रेडियो अर्पन फोर पोइन्ट फाइभ मेगा हार्ट एन्ड अल्सो इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्ल्यु डट गरेर सुनिरहनु भएको छ राइट र आजको स्पेसली टपिक चाहिँ के रहेको छ सम्झना भनिदिनु पर्यो नि त साथीहरूलाई बसिरहेको छ तिमीलाई थाहा छ होला नि होइन सम्झना स्पेसल्ली कतिपय अवस्थामा नदेखिएको मान्छेलाई म्याक्सिमम् फोनमा कुराकानी आउँछ होइन र नदेखिकन पनि ट्रुस्ट एउटा ट्रस्टकै हुन्छ नि विश्वासिलो रूपमा सम्झिने त्यस्ता खालका कुराहरू चाहिँ हुन्छ र साथीहरूलाई मैले आज के सोध्न चाहन्छु भने नदेखेको मान्छेलाई फोनबाट अथवा अप्रत्यक्ष रूपमा कुराकानी भएको हिसाबले ट्रस्ट गर्नु कतिको उचित होला त के लाग्छ तपाईँको विचारमा सो तपाईँले आफ्नो विचार राख्न सक्नुहुनेछ जसको लागि टेलिफोन लाइन चाहिँ पाउँछ र आउँदै गर्नु होला जेरो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री टू एन्ड जेरो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्रीमा त भाइ कल गर्न सक्नुहुनेछ आजको यस एपिसोडमा यति प्रोग्रामलाई अगाडि बढाउन चाहन्छौँ एउटा म्युजिकबाट ब्याकग्राउन्डमा प्लेआउट भइरहेको छ प्रोग्राममा फर्स्ट म्युजिकल ब्रेक रिमिक्स गर्छन् वला किसन प्रोग्राम जस्ट पो इन्जोय आफ्टर दिस म्युजिकल ब्रेक जिन्दगानी रिमिक्स वर्ष दबाईको लागि प्रोग्राम जस्ट फर इन्जोयमा फर्स्ट म्युजिकल ब्रेक सँगसँगै राखिसकेका छौँ प्रोग्राम जस्ट फर इन्जोयमा कार्यक्रम जस परिन्सि आउने गर्छ प्रत्येक दिन बिहान एघार बजे कर्पण खबर पछि रहानी हामी तपाईँसँग लगभग लगभग बाह्र बजेको समयसम्म रहने गर्छौँ तपाईँ आउन सक्नुहुन्छ आज हामीले टपिक राखेका छौँ फोनमा टेलिफोनमा मोबाइलमा भनौँ जसरी जस्तो मोबाइल फोनमा कुरा गर्दाखेरि अनुहार त देखिँदैन तर पनि निकै चाहिँ होइन हामीले चाहिँ विश्वास गरेर चाहिँ कुरा सुनिरहन्छौँ भनौँ न हामीले लगिरहन्छौँ नि त त्यो चाहिँ कतिको राम्रो हो अब मोबाइलमा कोसँग कुरा गरिरहेको छ त्यसको अनुहार त थाहा हुँदैन पके पनि र उनीहरूको कुरालाई चाहिँ हामीले बिलिभ गरिरहन्छौँ त्यो चाहिँ कतिको राम्रो हो यहाँलाई के लाग्छ यस विषयमा चाहिँ तपाईँले आफ्नो तर्क राख्न सक्नुहुन्छ सुने सबभन्दा पाँच सय त्रिसठी तिन सय बत्तिस र त्यतिस र कार्यक्रममा हामी विभिन्न क्याटेगोरीका विभिन्न टाइपका गीतहरू पनि सुने गर्छौँ त्यसो त फर्स्ट सङ्ग सुनिसक्नु भएको छ र ब्याकग्राउन्डमा पनि बसिरहेको गीतहरू तपाईँको लागि राख्ने गर्छौँ सुन्दै हुनुहुन्छ छोटो समय बानी लोकप्रिय हुनु सफल रेडियो रेडियो अर्फन हन्ड्रेड फोर पोइन्ट फाइभ लिएका हर सँगै तपाईँ हामीलाई इन्टरनेट लाइनमा पनि डब्लु डब्लु डब्लु डट रेडियो अर्फन डट भए त विश्वको धुम्सुक केही कुनामा सुन्न सक्नुहुन्छ सुधै हुनुहुन्छ र सँगै छु तपाईँको साथीमा सम्झना र टेक्निकल सपोर्ट मिलेको छ रेजन्सीबाट र यहाँको यहाँहरूको उपस्थितिको लागि चाहिँ हामी यहाँ छुटिरहेका छौँ त्यसो त आज हामीले टपिक ल्याएका छौँ सूर्य स्पष्ट बनाउनु यो टपिक चाहिँ के हो कि मैले बुझिरहेको छु किन बोलिरहे म के भन्छु भने जति पनि सुनिरहनु भएको छ तपाईँले नदेखेको मान्छेसँग फोनमा कुराकानी गर्नुहुन्छ र कुराकानी प्रष्ट रूपमा एकअर्कामा कुराकानी भइरहेको हुन्छ र एकदमै विश्वास गरिरहनु भएको हुन्छ त्यो कुरामा यसरी विश्वास गर्नु उचित हो अथवा होइन भनेर मैले तपाईँलाई प्रश्न गरिरहेको छु हामीले प्रश्न गरिरहेका छौँ तपाईँले आफ्नो विचार के रहन्छ उचित हुनसक्छ नहुनसक्छ के कारणले हो अथवा यो अयावत कुराहरू तपाईँले आफ्नो विचारमा राख्न सक्नुहुनेछ भनिन्छ विश्वास गर तर भर चाहिँ नपर स्वार्थी बन तर लोभ चाहिँ नगर यस्ता खालका कुराहरू चाहिँ हामी सुन्नमा पाउँछौँ <laughs> जियोस् मैले अगाडि भनिसकेँ नि होइन विश्वास गर तर भर चाहिँ नपर स्वार्थी बन तर लोभ चाहिँ नगर भन्ने खालको हामी चाहिँ कुराहरू सुन्न सक्छौँ क्या होइन विश्वास गर्ने भने अनेक तरिकाका आइडियाहरू हुन्छन् कसरी कुन कुरामा विश्वास गर्ने के गर्ने भन्ने कुराहरू धेरै हुन सक्छन् र सँगसँगै तिमीलाई विश्वास गर्नु उचित होला अथवा के होइन विश्वास so, गर्नैपर्छ विश्वासमा नै संसार अडेको छ जब विश्वास भएन भने त हामी के को आधारमा बाँच्ने होला विश्वास चाहिन्छ पक्कै पनि जुनसुकै ठाउँमा रिलेसन भनौँ अथवा विभिन्न जुन चाहिँ क्षेत्रमा पनि विश्वास गर्न चाहिँ जरुरी हुन्छ विश्वास त गर्नैपर्छ तर कस्तो कुरामा विश्वास गर्ने कतिको आधारमा विश्वास गर्ने भन्ने कुरा चाहिँ यहाँनिर हुन्छ क्या जस्तो मोबाइल फोनको कुरा हामीले उठाइरहेका छौँ मोबाइल फोनमा कति रङ रकार आइरहेको हुन्छ अथवा कुनैले सुन्ने भन्ने व्यक्तिले नै अब हामीले फेस त देखिरहेका हुँदैनौँ देखेका पनि हुँदैनौँ सुनेका पनि हुँदैनौँ तर पनि उनीहरूको कुरामा चाहिँ हामी एकदमै मस्त भनौँ न उहाँ उनीहरूको कुरामा चाहिँ हामी एकदमै ढुक्क पाराले चाहिँ थी। थी। थी। थी। थी। अ था था तर एकदम सम्झना भने साथीहरू त आफ्नो खाना पुरा सम्झना चाहिँ बोल्छ भनेर चाहिँ तिमीलाई भने तर मलाई पनि के लाग्छ नछुनेको मान्छेसँग म कुराकानी त हुन्छ होइन कुराकानी होला एउटा प्रसङ्ग बसेर एउटा विषयवस्तुमा केन्द्रित रहेर कुराकानी कहाँनिर के कुरा गर्ने भन्ने कुराहरू नसिनेको व्यक्तिको कुरामा चाहिँ विश्वास चाहिँ गर्नु हुँदैन मलाई चाहिँ त्यस्तो लाग्छ जस्तो विकृतिहरू पनि धेरै छन् कि जस्तो नसिनेको मान्छेले चाहिँ होइन विश्वास नपार्ने अब यस्तो उस्तो भनेर निकै नै बहानाहरू बनाउने लोभहरू देखाउने हुन्छ तर त्यो यथार्थमा त्यस्तो नहुन पनि सक्छ र हुँदैन पनि कि त्यसैले अब यहाँलाई चाहिँ के लाग्छ मोबाइल फोनको भरमा गरिने कुराकानीमा चाहिँ तपाईँ कतिको विश्वास गर्नुहुन्छ त्यसबारेमा आफ्नो धारणा राख्न सक्नुहुन्छ ब्याकग्राउन्ड फ्लाहरू भइसकेको छ आई थिङ्क वनमा फुल्यो फुल हुनसक्छ है होला यति बेला प्रोग्राममा सेकेन्ड म्युजिकल ब्रेक सँगसँगै वनमा फुल्यो फुल माया नगर्नु है भुल यस्तै यस्तै भुल्दैछु रिमिक्स बढ्छ तपाईँको लागि सो यस पछाडि फेरि आउने सुनिको लागि तपाईँ प्रोग्राम जस्ट फर इन्जोय सँगसँगै रहनुहोला i'm hanging out and dance to the beat at market lab suna uh suna maya lu jodi ho -huh. oh, maya lu jodi ho na chunau nu maya ko dori yo man ma phulyo phool yeah man ma phulyo phool maya jivan ma agar nu hai tu man ma phulyo phool maya jivan ma agar nu hai tu yeah This is what life is Enjoy but don't to do any mistakes Suna Suna Aay me ro hajura Aay me ro hajura Yo Maaya ko chai na hai Ka sura Anma pola so ko kathapoli ko kahani albi oraza enulbi mananitaro edi we wont have anybody anakasari bichayo zindagani bai sama sable kuncha chahe bo de mila hai aaj baile paya ho bandhan hoyo choko maya ko tuno nuntine yogide gayaho listen up guys lalala bagira ho spirati ko khola jo oh. la yo maati bel chham chhami maadal chokela ghen ghen na ko dhan dhan jana ma ko dena सुन सुन मायालु जोड़ी हो yeah. मायालु लू जोड़ी हो न सुन माया को डोरी हो अमा फूल फूल अनमा फूल फूल माया जी बनवा अगनू भैमा फूल फूल माया जी बनवा अगलू भू भनेको जब घरमा भूत परिचित छ तब प्रेमले झ्यालबाट झ्यालबाट हामी सुसाइड गर्छ ऊ तपाईँको लागि राखिसकेका छौ प्रोग्राममा सकेन म्युजिकल प्लेआउट भइसकेको छ प्रोग्राम जस्ट फर इन्जोय सङ्गसके तपाईँ आउनुहोस् टेलिफोन लाइनमा धेरै प्रब्लम छ भनेर दिक्क लागिसक्यो भन्दै हुनुहुन्छ रिजनजीले साथीहरूसँग कुराकानी हुनु पाइरहेको चाहिँ छैन साह्रै दुःख लाग्न थाल्यो क्या सम्झना अब के भने आज हामीलाई एउटा तर केही छैन अपेक्षा गरेका छौँ साथीहरूसँग कुराकानी नगरी पनि होइन साथीहरूले चाहिँ सुनिरहनु भएको छ र हामी त्यसैमा चित्त बुझाइरहेका छौँ होइन केही प्रोब्लम छ भन्नुभएको छ रिजनजीले फोनमा यस्तो हेर्नु भएको छ फोन हेर्दै गर्नुभएको अनि उताबार यस्तो यस्तो गर्नुभएको छ कि होइन हात पनि हल्लाहल्ले गर्नु छ डिस्कनेक्ट भइदियो भन्नुभएको छ दिक्क लाग्यो जस्तो भइरहेछ उहाँलाई पनि पहिला तर पनि ट्राई गरिरहनु होला लाइन चाहिँ ओपन छ प्रब्लम सल्भ भयो भने चाहिँ कुराकानी हुने नै छ नदेखेको मान्छेसँग यतिकै फोनबाट कुराकानी गरेर ट्रुस्ट गर्नु यानि कि उसलाई चाहिँ बिलिभ गरिनु कत्तिको उचित होला त तपाईँहरूलाई के लाग्छ भनेर हामी सोधिरहेका छौँ र वास्तवमा नचिनेको मान्छेसँग जस्ट फोनमा मात्रै कुराकानी भएर एउटा विश्वास गर्नु चाहिँ अलिकति उचित चाहिँ हुँदैन होला जस्तो लाग्छ मेरो विचारमा चाहिँ र सम्झनाको विचारमा चाहिँ विश्वास गर्नुपर्छ भन्ने खालको कुरा चाहिँ गरिरहेको छ होइन <laughs> पक्कै पनि होइन सूर्य तिमीले चाहिँ एकदम गलत बुझ्यौ अब तर त्यो फोनमा चाहिँ होइन हामीले नसिनेको मान्छेको कुरामा विश्वास गर्नु चाहिँ उचित हुँदैन भन्ने भनिरहेको छु मैले सूर्यले चाहिँ के बुझिरहेको छ खै मलाई थाहा छैन तर प्रोग्राम जस्ट फर इन्जोयमा हामी आज दुई सना छौँ सूर्य र सम्सना सँगै छौँ तपाईँको साथी साथमा र गाडीबाट हामीलाई सपोर्ट मिलेको छ कन्ट्रोल रुममा हुनुहुन्छ रिजन तपाई आउन सक्नुहुन्छ भनिरहेका छौँ सुने सपन्न पाँच सय त्रिसठी तिन सय बत्तिस र तेत्तिस दुईवटा फोन एन्ड तपाईको लागि हो मात्र र बिहानको समय छ खानपिन भयो या खाने तर्खरमा हुनुहुन्छ अथवा कतै साँधै हुनुहुन्छ आज जहाँ जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई सुनिरह बस्नु भएको छ भन्ने अपेक्षा गरेका छौँ एक्लै हुनुहुन्छ अथवा कुरा गर्ने साथी छैन भने फोन टाइप गर्नुहोस् तपाईँसँग हामी कुरा गर्छौँ पनि प्रोग्राममा चाहिँ छोटो ब्रेक लिने समय आइसक्यो त्योभन्दा पहिला एउटा म्युजिक पनि सुन्नुपर्छ होइन साह्रै गर्मी छ साथीहरू पानी चाहिँ मजाले पिउनु होला यो आग्रह पनि रहन्छ र अलिकति हेल्थको चाहिँ केयर गर्नु होला क्लाइमेट चेन्ज हुने बेला चाहिँ हामीलाई सुनिरहनु भएको छ ब्याकग्राउन्डमा अर्को एउटा म्युजिक प्लेआउट भइसकेको छ सन्जिली प्लेआउट गरिसक्नु भएको छ सा। सर्ट म्युजिक सुन्छौँ म्युजिक पछाडि सर्ट कमर्सियल ब्रेकमा जान्छौँ ब्रेक पछाडि प्रोग्राम जस्ट वा इन्ट्री लिएर आउने नै प्रोग्राम जस्ट वर इन्ट्री सँगसँगै रहनुहोला श्रीमती इंद्रशीर् बंदी तलला कालचोली माखमली जलालला श्रीमती इंद्रशीर् बंदी तलला मला धै सक्यो बो ल आओ सी उजुहार लना जोकू ल आओ सी ल सिक्री पठाई दिनु न विदेश किन विदेशबाट पठाइदि पर्यो दाबा पर्सा बजार नि छोरी नि त हो नि हामीले बनाइराख्ने बिस वर्ष पुरानो पर्सा बजारको विश्वास ज्यासलमा मैले लगाएको मङ्गलसुत्र बाला औठी सबै त्यही बनाएको त हो नि पूर्वी चितवनको बिस वर्ष पुरानो विश्वासिलो अनि सुनसादी ज्यासल काशेषताहरू सुन चाँदीका गर बिक्री एवं पुरानो गहना नयाँ गर मरमत कर गा पड़े सुन धितो राखी लाइजान सकिने संपर्क अने सुधी ज्यासल खी चार पैसा बजार फोन शून्य छपन्न पांच बयासी एक सौ छियासी प्रोपाइटर अरुण कुमार विश्वकर्मा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 संपर्क बागलुंग मड़ीरत्न सुनचाली पसल रत्नगर दुई हाई स्कूल रोड फोन शून्य छपन पांच साठी शून्य सत्ताइस मोबाइल अंठानबे घामल्यूमी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 एता तिरा छोडी छोडी नजानु है उता घरखराको फेसनको पाइन्छ लुगा जुत्ता मनकामना मनकामाना फ्यान्सी एक हजारमा हाई स्कुल र टाढीको बजारमा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 मोबाइल नंबर अंठानबे चार पचास चौवालीस तीन सौ उन्नाबे रमेश लोहानी टाइल्स से सामान को हजार हमी कहाँ दक्षी दक्ष प्लम्बर टॉयल्स सेमे पाइप रेलिंग किचन फिटिंग का सामान सुपथ मूल्य में पाइन हमी कहा कंपनी को धारो सात वर्ष को ग्यारेटी पांडा मोटर रिजाल पोलिटैंकी धारा फिटिंग पीबीसीप जीआई पाइप रहकर जानकारी कराइ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 मोबाइल अंठानब्बे पांच पचास बैसठी दुई सह सड़चालीस अंठानब्बे चार तिरपन्न सत्ताईस छह सौ सतासी एक्सप्रेस त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 कीर्तिमान विश्वकर्मा सुन मा हम प्रतिबद्धता आयुर्वेदिक हजुर विगत एक दशकदेखि सेवा दिँदै आइरहेको आयुर्वेदिक उपचार केन्द्र यमा पुराना रोगहरू ग्यास्ट्रिक गानोगोला पायल्ला महिलाहरूको पाठेघर सम्बन्धी समस्या महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तानपन जन्डिस पत्थरी हातखुट्टा बोल्ने झमछमाउने छाला तथा नसा सम्बन्धी सम्प्रद रोगहरू साथै एलर्जी रोगाखोकी टनसिल न्युमोनिया टाइफाइड ज्वरो जस्ता रोगहरूको वरिष्ठ डाक्टरहरूद्वारा निशुल्क उपचार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 होइन कता यता एता, एता? फोन गर्ने हो त हाँस्ने हो र के हँसाउने ल इन्जोय गर <laughs> यो ओके वेलकम ब्याक आफ्टर दिस सर्ट म्युजिकल ब्रेक एन्ड सर्ट कमर्सियल ब्रेक पछाडि फेरि पनि वेलकम छ प्रोग्राम जस्ट फर इन्ज्रिम हामीलाई सुनिरहनु भएको छ लाइभ टिभी अन गरेर वान अफ द बेस्ट एन्ड वान अफ द रकिङ रेडियो स्टेसन अफ द रेडियो अर्फन वान अफ फोर पोइन्ट फाइभ मेगा हर्ज र इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्फन डट कममा लगन भएको छ राइड आज हामी कुराकानी गरिरहेका छौँ नदेखिको मान्छेलाई फोनबाट कुराकानी गरेर एउटा बिलिभ गर्नु कतिको उचित हुन्छ तपाईँहरूलाई के लाग्छ आफ्नो विचार राख्न चाहनुहुन्छ भने केही प्रोब्लम छ तर पनि ट्राई गरिरहनु होला कुराकानी हुन सक्नेछ प्रोब्लम सल्भ भइसकेको छ भन्ने सङ्केत मिलिरहेको छ फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस पाँच सय कल गर्नु होला तपाईँको फोनको प्रतीक्षामा छौँ हामी प्रोग्राम वर्फर इन्जोयमा छौँ मिठा मिठा गीत सँगै सँगै रिमिक्स भर्सनका आीतहरू सुन्दै हामी रुमाइन्ड गरेका छौँ सस्तो तपाईँले बढी सुनिरहनु भएको छ होला र आजको हाम्रो टपिक रहेको छ फोनमा चाहिँ फोनमा नदेखेको मान्छेले गएको कुराकानीमा तपाईँ चाहिँ कतिको विश्वास गर्नुहुन्छ के के उचित हो या होइन यसमा हो चाहिँ तपाईँ आफ्नो तर्क दिन सक्नुहुन्छ अरे सम्झना उहाँलाई स्वागत गरौँ हेलो नमस्ते नमस्ते रेडियोलाई अलिकति टाढा राखिदिनु होला है नजिकै छ भने फिडब्याक चाहिँ आइरहेको छ कसको आवाज होला आजिनमा मकवानपुरको काकडा सहरजुले ठुम्बाडा विकास टाङ विकास तमाङ आज विकास जी के छौ नयाँ ताजा खबर ए थाले भाइ ठीक ठीकै भन्दै पानी परिरहेछ मजाले गर्मी सर्बी छैन विकास जी पानी आइलाग्दो ठिक्क छ विकासले के गर्नुहुन्छ यहाँ खासै काम त छैन दिदी त्यतिकै घरमा बसी बस भन्नु पर्यो बसी बस अबहरु के गर्नु हुन्छ विकास सानो जॉब छ आफूलाई काम चलाउनको लागि एउटा भइसक्यो अथवा भएको छैन जो सुनेर साथी रहनु भएको छ र विकास टपिक सुन्नु भएको छ आजको के लाग्छ यहाँको विचारमा भन्नुपर्ने हो अथवा विकासजी तपाईँ नचिनेको मान्छेसँग म्याक्सिमम कुराकानी गर्नुहुन्छ होइन त्यो <laughs> <थे, थे, laughs> कुरालाई चाहिँ तपाईँले विश्वास गर्नुहुन्छ अथवा विश्वास गरिने चाहिँ कुराकानी हुन्छ नदेखिको मान्छेलाई मान्छेसँग गरिएको कुराकानी विश्वास गरिन्छ र यो विश्वास गर्नु के उचित हो अथवा उचित होइन तपाईँलाई के लाग्छ यो अब खासै त्यति नचिनेको मान्छेलाई मान्छेसँग चाहिँ अब त्यो नानाथरी कुरो गर्नु चाहिँ अब त्यो त्यति विश्वास कुरो चाहिँ होइन मलाई चाहिँ विश्वास लाग्दैन अब भयो भने अब मान्छेलाई हरेक हुन्छ नि दाई यहाँ कहिले कहिले अब राति दस बजी भएर सुत्ने बेलामा अब मान्छेको मन थियो विभिन्न किसिमको चाहिँ सोझाएको बेलामा अब टक्क मन लागेर गाउँ मजा आउँछ बनाएको छ भने पनि कुराकानी गर्न चाहिँ होइन भने पछाडि हाम्रो विकासले पनि त्यस्तै गर्नुहुन्छ हो त्यति बेला गरिएको कुराकानीलाई तपाईँले विश्वास गर्नुहुन्छ कि गर्नुहुन्न भन्नुहोस् न तिमीलाई धेरै माया गर्छु म भोलि नै आउँछु म तिमीलाई भेट्न होइन भनेर त्यति बेला भनिदियो भने तपाईँले त्यो कुरा विश्वास गर्नुहुन्छ अथवा गर्नुहुन्न त्यति भनेको कुरामा विश्वास गर्नुहुन्न किन माया जाने माया गर्ने मान्छेले भन्छ होला भनेर विश्वासको पाटोतिर मन जाँदैन तपाईँको जाँदा गरेको मान्छेलाई चिन्दै नचिनेको कुराकानी विश्वास नलाग्ने मान्छेसँग फेरि किन कुराकानी गर्नु पर्यो विकासलाई बानी नै त्यस्तो गर्छ कहिले दस बजी बाँडो हुन्छ नि पहिला पनि त्यति गर्दैन अब आना चुल्ड नम्बर हाल्ने हो त जियोस् रङ नम्बर मिलाउने होइन कुराकानी <laughs> गर्ने जस टाइम पासको लागि चाहिँ होइन अब कसरी हुन्छ समय लस्ट गराउने चाहिँ एउटा हिसाबले चाहिँ फोन गर्नुहुन्छ यहाँले होइन विकासको एउटा थिङ्कमा र विकासको भ्यूमा चाहिँ नदेखेको मान्छेलाई फोनमा गरेको कुराकानीमा तपाईँले विश्वास गर्नुहुन्न र यो चाहिँ उचित पनि हुँदैन यहाँको विचार होइन सधैँ एक किसिमको लागि मनोरञ्जन मात्रै चाहिँ हुँदैन है कहिले काहीँ फेरि मनोरञ्जनको लागि तपाईँको भ्यू पनि हामी लास्टसम्म हामीलाई सुनेर साथ दिनु होला एउटा म्युजिक हामी लास्टमा छाड्नेछौँ हुन्छ यो हुन्छ विकासजी पार्टिसिपेन्टको लागि थ्याङ्क यू सो मच छुटौँ है बाबा ओके विकास आउनुभएको थियो हामीलाई काँक्रा मकमा सम्झिनु भएको थियो प्रोग्राम जस्तै इन्सुईमा र कुराकानी गर्ने तर्क गरिरहेका थियौँ लास्टमा विकासजीसँगै मात्र कुराकानी भयो र बिस्तारी साइन आउट भएर जानुपर्ने बेला पनि भइसकेको छ र विकासजीको फाइनली कुरा चाहिँ जिउ सर सम्झना तिमीलाई कस्तो लाग्यो विकासेको कुरा अथवा विकासेको आफ्नै कुरा हो है हामी त्यसमा चाहिँ राम्रो त्यो कुरा सुने पछाडि होइन त्यो कुरा सुने पछाडि विकासेको कुराकानी सुनिसके पछाडि तिम्रो मनमा कस्तो लाग्यो विकासजीले भन्नुभयो टाइम पासको लागि चाहिँ मैले कुराकानी गर्छु तर त्यो चाहिँ मलाई अलिकति कस्तो कस्तो लाग्यो अलिक बुझिनँ कि भन्न भन्नुपर्छ जो साथीले चाहिँ भनेको कुरा मैले त साथीहरूलाई के भन्न चाहन्छु भने वा विकासले केही सजेसन दिन चाहन्छु है राम्रो पनि लाग्यो नराम्रो पनि लाग्यो भनेर चाहिँ भन्दैन वा नसिनेको मान्छेसँग यसरी विकासले कुराकानी गर्नुहुन्छ भने सबै कुरा एकापसमा मायादेखि माया गर्छु भन्ने कुराहरू पनि आउँछन् र डिप्ली तपाईँ फस्नु भयो भने त्यसबाट फेरि तपाईँ निक्छ नानी त्योबाट अलिकति टाढा जान गाह्रै पर्छ सो द्याट सबै कुरामा चाहिँ विश्वास नगरिकै राम्रो हुन्छ जस्तो लाग्छ र देखेको छैन भेटेको छैन त्यसैले पनि के हुन्छ कसरी भनेको हो त्यो कुराहरू भन्ने खालको धेरै बुझ्न चाहिँ गाह्रो हुन्छ वल प्रोग्राम जस्ट पेन्चुमा अब पनि हामी प्रोग्रामबाट साइन आउट भएर जानुपर्ने बेला भइसकेको छ तिनजेलसम्म हामीलाई सुनेर साथ दिनुभयो धेरै धेरै धन्यवाद सँगै हामीलाई सही कन्ट्रोल रुममा बसेर साथ दिने रिसनलाई पनि हार्दिक धन्यवाद दिँदै इन्टरनेट लाइनमा डब्लु डब्लु डट रेडियो गरेर विश्वको जुन चाहिँ के कुनामा रहेर हामीलाई तिनजना पनि धेरै धेरै धन्यवाद दिँदै सहकर्मी लास्टमा यो ब्याकग्राउन्डमा Okay goodbye pura namo tumhein satura he ma gard pura bepnne गरौँ हामी साथ अग्नि साक्षी पनि सात बेला घुमी बेबी शीती छोड मारो बेबी कति घरवाला मान्दा खोज्नु पर्दा पनि हो